असल अर्थशास्त्र धन र समृद्धिका बारेमा सबैले जान्नैपर्ने कुराहरू विदेशी लेखक जेम्स टी क्वाटिनी रिचर्ड एल्ड स्ट्रुक डाइट आर्टली जोसेफ पी क्यालहाउन टनी एच द्वारा लिखित कमन सेन्स इकोनोमिक्सलाई सुरत गिरी नेपालीमा अनुवाद गर्नुभएको छ यसको तिनवटा खण्डहरू छन् खण्ड एक अर्थशास्त्रका बाह्र प्रमुख सिद्धान्तहरू पहिलो सिद्धान्त प्रोत्साहन महत्त्वपूर्ण हुन्छ लाभ र लागतमा हुने परिवर्तनले छनौटहरूलाई अनुमान गर्न सक्ने गरी प्रभाव पार्छ सम्पूर्ण अर्थशास्त्र एउटा सरल सिद्धान्तमा आएर अडिएको छ उत्प्रेरकमा हुने परिवर्तनले मानव व्यवहारलाई अनुमान गर्न सकिने गरी प्रभाव पार्दछ मौद्रिक र गैर मौद्रिक दुवै तत्त्वहरूले उत्प्रेरकलाई प्रभाव पार्दछन् कुनै वस्तु महँगो भएमा मान्छेले त्यसलाई रोज्ने सम्भावना कम हुन्छ त्यसै गरी यदि कुनै विकल्पबाट लिन सकिने फाइदा बढ्न गएमा मान्छेले त्यसलाई छनौट गर्ने सम्भावना बढ्न जान्छ यो सरल अवधारणालाई कहिलेकाहीँ अर्थशास्त्रको आधारभूत सिद्धान्तको रूपमा लिन्छ र यो अवधारणा आफैमा एक शक्तिशाली साधन हो किनभने हाम्रा सबै गतिविधिमा यो लागू हुन्छ कुनै पनि विकल्प धेरै महँगो भएमा मान्छेले त्यसलाई रोज्ने सम्भावना कम हुन्छ यो कथनको निहितार्थ नितार्थबारे सोचौँ यदि कसैलाई कुनै कान्ता लागि कतै पुग्नलाई ढिलो भएको छ भने उसले बाटोमा पर्ने साथीको घरमा छिर्ने वा उसलाई भेट्ने सम्भावना कम हुन्छ पानी परेको वा अलि धेरै जाडो भएको दिनमा बाहिर घुम्न जाने मान्छेको सङ्ख्या कम हुन्छ कुनै वस्तुको मूल्य महँगो भएमा त्यसले उक्त वस्तुको बिक्री घटाउँछ विद्यालयमा शैक्षिक सत्रको सुरुवाती दिनमा विद्यार्थीको उपस्थिति अन्य सामान्य दिनमा बन्दा कम हुन्छ यी सबै उदाहरणले एउटै तथ्य उजागर गर्छ कुनै चीज महँगो भए त्यो कम रोजाइमा पर्छ त्यसै गरी कुनै चिजबाट प्राप्त हुने लाभ बढ्न गएमा त्यसलाई मान्छेले छनौट गर्ने सम्भावना बढ्न जान्छ बाटोमा हिँड्दै गर्दा एक रुपियाँलाई भन्दा दस रुपियाँलाई झुकेर टिप्नेको सम्भावना बढी हुन्छ परीक्षामा आउने सम्भावना बढी भएको पाठ पढ्न धेरै विद्यार्थी कक्षामा आउँछन् र ध्यान दिएर पढ्छन् कम मूल्यमा सामान बेच्ने राम्रो सेवा दिने र उपयुक्त स्थानमा भएको पसलबाट उपभोक्ताले बढी सामान किन्छन् मेहनत र उच्च कार्यशैलीलाई पुरस्कृत गरिए त्यसरी काम गर्न कर्मचारी बढी उत्साहित हुन्छन् यी सबै परिणामबारे सजिलै अनुमान गर्न सकिन्छ र यी सबै प्रोत्साहन महत्त्वपूर्ण हुन्छ भन्ने अर्थशास्त्रको आधारभूत सिद्धान्तलाई प्रतिबिम्बित गर्दछन् यो आधारभूत सिद्धान्तले बजार मूल्यमा आउने उता क्रेता र विक्रेताको कदमलाई कसरी परिवर्तन गर्न प्रोत्साहित गर्छ भन्ने कुरा व्याख्या गर्छ उत्पादकले बेच्न सक्ने वा बेच्न खोज्ने भन्दा बढी सामान कुनै क्रेताले किन्न चाहेमा उक्त सामानको मूल्य चाँडै नै बढ्छ जब मूल्य बढ्छ विक्रेता उक्त सामान बढी बेच्न खोज्छन् भने क्रेता कम किन्न खोज्छन् र यो क्रम बढेको मूल्यले माग तथा आपूर्ति परिमाण बिचमा सन्तुलन नलाएसम्म चलिरहन्छ अनि एउटा बिन्दुमा आएर मूल्य स्थिर हुन्छ यो क्रम विपरीत दिशामा गएमा के हुन्छ विक्रेताले क्रेताले किन्न चाहेको भन्दा बढी परिमाणमा आपूर्ति गरेमा के हुन्छ विक्रेताले आफ्नो सामान चल्तीको मूल्यमा बेच्न सकेन भने उक्त सामानको मूल्य घटाउनु पर्ने हुन्छ फलस्वरूप घटेको मूल्यले मान्छेलाई उक्त सामान बढी किन्न प्रोत्साहित गर्छ यसले उत्पादकलाई भने उक्त सामान साविक परिमाणमा उत्पादन गर्न निरुत्साहित गर्छ किनभने उत्पादकका लागि घटेको मूल्यमा उक्त सामान आपूर्ति गर्न रुचिकर हुँदैन यो अवस्थामा पनि मूल्यमा आएको परिवर्तनले उपभोक्ताले माग गरेको र यो अवसरमा पनि मूल्यमा आएको परिवर्तनले उपभोक्ताले माग गरेको र आपूर्तिकर्ताले आपूर्ति गर्ने सामानको परिमाणमा सन्तुलन ल्याउन भूमिका खेल्छ यसपछि मूल्यमा परिवर्तन ल्याउनका लागि थप दबाव हुँदैन केही वर्षअघि नेपालमा प्याजको चरम मूल्य वृद्धि हुँदाको समय हामीलाई याद छ हाम्रो भान्सामा प्याज नभई नहुने भए पनि धेरैले मूल्य वृद्धि हुँदा प्याजको खपत कम गरेका थियौँ कतिपय रेस्टुराँहरूमा प्याजबाट बन्ने परिकारहरू नै पाक्न छोडेका थिए कति रेस्टुराँमा दिइने सलादबाट प्याज एकाएक गायब भएको थियो समयसँगै हामी धेरै प्याज बिना नै परिकार पकाउन अभ्यस्त हुँदै गएका थियौँ त्यति बेला क्रेता जस्तै विक्रेताले पनि प्याजको मूल्यमा बढोत्तरी हुँदा प्रतिक्रिया जनाएका थिए उनीहरूले प्याज प्राप्त गर्न सकिने नयाँ बजार तथा स्थान पत्ता लगाए उपभोक्ता नयाँ जातका प्याज आए बढेको मूल्यले गर्दा बजारमा प्याजको आपूर्ति बढ्यो आपूर्ति बढेसँगै अन्तत प्याजको मूल्य ओह्रालो लाग्यो उत्प्रेरकले राजनीतिक छनौटलाई पनि प्रभाव पार्छ व्यक्तिले मतदान केन्द्र र कुनै सपिङ मलमा गर्ने छनौटमा भिन्नता हुन्छ भने विश्वास गर्नका लागि पर्याप्त आधार भेटिँदैन धेरैजसो मतदाताले उनीहरूको लागतको तुलनामा सबैभन्दा धेरै व्यक्तिगत फाइदा पाइने विश्वास गरेका राजनीतिक दलका उम्मेद्वार तथा नीतिलाई समर्थन गर्ने सम्भावना बढी हुन्छ उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा त्यहाँका ज्येष्ठ नागरिकले सरकारद्वारा सञ्चालित स्वास्थ्य कार्यक्रम मेडिकेयरले प्रदान गर्ने सुविधा कम गर्ने प्रस्ताव अघि सारेका उम्मेद्वार तथा नीतिको विपक्षमा धेरै पटक मत दिएको पाइन्छ त्यसै सरकारले दिने शैक्षिक अनुदानका पक्षमा धेरै विद्यार्थीले मत जाहेर गरेका छन् प्रोत्साहनको महत्त्वलाई नजरअन्दाज गर्न सकिँदैन उत्प्रेरक मानवीय स्वभावको एक अंश हो उत्प्रेरक पुँजीवादमा जतिकै समाजवादमा पनि महत्त्वपूर्ण हुन्छ कुनै समय पूर्व सोभियत सङ्घको सिसा कारखानाका प्रबन्धक तथा कर्मचारीलाई उनीहरूले उत्पादन गर्ने सिसाको परिमाणको आधारमा पुरस्कृत गरिन्थ्यो उनीहरूको पारिश्रमिक उनीहरूले उत्पादन गर्ने सिसाको वजनको आधारमा निर्धारित हुन्थ्यो फलस्वरूप अधिकांश कारखानामा का बाक्लो एकातिरबाट अर्कोतिर देख्नै मुस्किल पर्ने सिसाका पाता उत्पादन हुन थाले अत था, पुरस्कृत गर्ने नियम परिवर्तन गरियो नयाँ नियमअनुसार प्रबन्धकहरूलाई उनीहरूले उत्पादन गर्ने सिसाका पाताहरूको क्षेत्रफलको आधारमा पुरस्कृत गरिन थालियो नयाँ नियम लागू भएपछि त्यहाँका कारखानाले अति पातला सिसाका पाताहरू उत्पादन गर्न थाले र जुन सजिलै फुट्न सक्थे केही मानिसहरू मान्छे लोभी र स्वार्थी भएको खण्डमा मात्रै उत्प्रेरकको अर्थ हुन्छ भन्ने विचार राख्छन् यो सत्य होइन मानिसहरू विभिन्न कारणले उद्वेलित भई काम गर्छन् केही स्वार्थी भए त केही निस्वार्थी भए स्वार्थी र परोपकारी दुवै थरीका मान्छेको छनौटलाई उनीहरूको व्यक्तिगत लागत तथा लाभमा आउने परिवर्तनले प्रभाव पार्दछ उदाहरणका लागि स्वार्थी र परोपकारी दुबै थरी मान्छेले गहिरो र तेज वहाव भएको भन्दा अलि कम गहिरो र शान्त नदीमा डुबिरहेको बच्चालाई बचाउने सम्भावना बढी हुन्छ साथै यी दुवै थरी मान्छेले कसैलाई दान गर्दा आफूलाई सबैभन्दा मन परेको कपडा दिने सम्भावना कम हुन्छ मदर टेरेसालाई कसैले पनि लोभी भनेर आरोप लगाउँदैनन् तर उनले पनि स्वाहिदबाट प्रेरित भई काम गरेकी थिइन् मदर टेरेसाको संस्था मिसनरिज अफ च्यारिटीले न्युयोर्कमा घरबान विहीनका लागि आवास खोल्ने प्रयत्न गर्दा प्रशासनले उक्त भवनमा महँगो तर अनावश्यक संरचनात्मक परिवर्तनको माग गर्यो यो निर्णयले मदर टेरेसाको गरिबप्रतिको प्रतिबद्धतामा कुनै परिवर्तनलाई प्रतिबिम्बित गरेन बरु यसले उत्प्रेरणामा आएको परिवर्तनलाई प्रतिबिम्बित गर्यो जब न्युयोर्क सहरमा गरिबलाई सहयोग गर्ने लागत बढ्यो मदर टेरेसाले आफूसँग भएको स्रोतले अन्य क्षेत्रमा बढी लाभ हुने पुर्याउने गरी निर्णय परिवर्तन गरिन् लोभी भौतिकवादी वा करुणामय परोपकारी जस्तो सुकै लक्ष्य भए पनि उत्प्रेरकमा आउने परिवर्तनसँगै त्यसले एक निश्चित निर्णयतर्फ डोहोऱ्याउँछ